सिद्धान्त आठ अरूलाई मूल्यवान हुने वस्तु तथा सेवा प्रदान गरेर मान्छेले आम्दानी गर्छन् उत्सुकता उत्पादक क्षमता रोजाई, विशिष्ट सिपहरू मनोवृत्ति तथा जोखिम मूल्य चाहना लगायत धेरै कुराहरूमा मान्छे एकापासमा भिन्न हुन्छन् यी भिन्नताले मान्छेको आम्दानीमा प्रभाव पार्छ किनभने यिनले कुनै व्यक्तिले अरूलाई प्रदान गर्न सक्ने वा गर्न इच्छुक हुने वस्तु तथा सेवाको मूल्यलाई प्रभाव पार्छ बजार अर्थतन्त्रमा उच्च आम्दानी गर्ने व्यक्तिले त्यसो गर्नुको कारण उनीहरूले अरू व्यक्तिलाई लागतभन्दा बढी मूल्यवान वस्तु तथा सेवा प्रदान गर्न सक्नु हो मूल्यवान वस्तु तथा सेवा प्रदान गर्न नसक्नेलाई उपभोक्ताले त्यति धेरै पैसा तिर्दैनन् यहाँ सिक्नुपर्ने एउटा पाठ छ यदि तपाईँ उच्च आमदानी गर्न चाहनुहुन्छ भने तपाईँले अरूलाई ठुलो मात्रामा गुण लगाउने उपाय पत्ता लगाउनु पर्छ अरूलाई मद्दत गर्नु आम्दानी गर्नु बिचको प्रत्यक्ष सम्बन्धले हामी सबैलाई सिप सिक्न प्रतिभा विकास गर्न र अरूलाई मूल्यवान वस्तु तथा सेवा प्रदान गर्ने किसिमका बानीहरूको विकास गर्नका लागि उत्प्रेरणा प्रदान गर्दछ कलेजका विद्यार्थीहरू लामो समयसम्म अध्ययन गर्छन् तनाव सहन्छन् र शिक्षाको लागि खर्च गर्छन् ताकि उनीहरू डाक्टर इन्जिनियर लेखापाल वा शिक्षक पढ्न सकुन् त्यसै गरी तालिम लिन्छन् प्रमाणपत्र लिन्छन् र अनुभव प्राप्त गर्छन् ताकि उनीहरू विद्युतकर्मी मर्मत सम्हार कर्मी वा वेबसाइट डिजाइनर बन्न सकुन। त्यसै गरी कतिपयले भने लगानी गरेर व्यवसाय सुरु गर्छन् मान्छेले यी सबै कुरा किन गर्छन् कतिपय अवस्थामा व्यक्ति संसारलाई सुधार्ने व्यक्तिगत अभिलाषाबाट प्रेरित भएको हुनसक्छ यद्यपि मुख्य कुरा के हो भने संसार सुधार्ने कुरामा चासो नराख्ने र रा मुख्यतया पैसा कमाउनमा अभिरुचि भएका व्यक्तिलाई पनि अन्य व्यक्तिलाई मूल्यवान हुने सिपहरूको विकास गर्न र सोहीअनुसार कार्य गर्नका लागि बलियो उत्प्रेरणा हुन्छ उच्च स्तरको कमाइ र अन्य व्यक्तिहरूले मूल्यवान थन्ने वस्तु तथा सेवाहरू प्रदान गर्नाले प्राप्त हुन्छ धेरै धन कमाउन चाहने व्यक्तिले अरूले के चाहन्छन् भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ र संसारलाई सुधार्न चाहने व्यक्तिलाई समेत संसारलाई थप राम्रो बनाउनका लागि कुन चाहिँ शिक्षा र सिप बढी प्रभावकारी हुन्छ भन्ने बारेमा जानकारीको आवश्यक हुन्छ यस्तो जानकारी साधारणतया विभिन्न पेशामा हुने आम्दानीको अवसरले प्रदान गर्छ केही मान्छे उच्च आम्दानी गर्ने व्यक्तिले अरूलाई शोषण गरेका हुन्छन् भन्ने सोचाइ राख्छन् तर बजार व्यवस्थामा उच्च आमदानी गर्ने व्यक्तिले साधारणतया अरूले मूल्यवान थान्ने र सोको लागि पैसा तिर्न इच्छुक रहेका वस्तु तथा सेवा प्रदान गरेर कमाइ गर्छन् फेसबुकका संस्थापक मार्क जोकरबगले घर कमाएका छन् किनभने उनको सृजना फेसबुकले विश्वभरिका करोडौँ मान्छेलाई संवाद गर्ने माध्यम प्रदान गरेको छ सन् दुई हजार पन्ध्रसम्ममा फेसबुकमा प्रयोगकर्ताको सङ्ख्या करिब डेढ अर्ब थियो अर्को उदाहरण लोकप्रिय कलाकारहरूको हुनसक्छ मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कला लाखौँ मान्छेले मन पराउँछन् तसर्थ स्वाभाविक रूपमा नै उनीहरूको कमाइ साधारण मानिसको भन्दा उच्च हुन्छ ठुलो भनेर चिनिएका उद्यमी लाखौँ उपभोक्तालाई आकर्षित गर्न सक्ने वस्तु तथा सेवा उत्पादन गरेर सफल भएका हुन्छन् भाटपटनी सुपर मार्केटका मिनबहादुर गुरुङले लाखौँ ग्राहकहरूलाई सेवा दिन सकेकै कारणले आज नेपालका सबैभन्दा धनी व्यक्तिहरूमध्येका एक हुन पुगेका छन् यी सेवाका विश्वास ढकालले लाखौँ मान्छेलाई सहजै अनलाइन कारोबार गर्न सक्ने सेवा प्रदान गरेर नै करोडौँ रुपियाँ कमाएका छन् त्यसै बिल गेट्स स्टीव जब्स जस्ता उद्यमीहरूले संसारभरिका मानिसहरूलाई वस्तु तथा सेवाहरू प्रदान गर्न सफल भएका थिए मार्ग मिन मिनबहादुर गुरुङ विश्वास ढकालको नामै नसुन्नेका लाखौँ मान्छेले समेत उनीहरूको प्रतिभा र उत्पादनबाट लाभान्वित भएका छन् उनीहरूले ठुलो सङ्ख्यामा मान्छेलाई सहयोग गरेका हुनाले नै उनीहरूलाई धेरै कमाइ गर्न सफल भएका छन्